विगत छ श्रृङ्खला यता हामी रूपनारायण सिंहको भ्रमर उपन्यास शुक्रबारको श्रुति सम्वेगमा सुन्दै आएका छौं आज पनि रूपनारायण सिंहको उपन्यास भ्रमर लिएर आएका छौं भ्रमर उपन्यास त्रिभुवन विश्वविद्यालय मानविक तथा समाजशास्त्र संघ अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा निर्धारित पाठ्य पुस्तक पनि हो यो मौलिक उपन्यास भ्रमरको अन्तिम श्रृंखला आज वाचन शुरू हुन्छ पृष्ठ एकासीबाट एकपल्ट बिहान एघार एक बजीतिर मोहन एकरास अखबारहरू सामने राखेर रा, प्रत्येक अखबारका पत्र पल्टाउँदै थियो अङ्ग्रेजी हिन्दी र बङ्गालको प्रत्येक दैनिक अखबारमा निम्नलिखित सूचना प्रकाशित भए थियो श्री इन्द्रशेखर खड्का बिए तपाईँ जहाँ भए तापनि यो सूचना पढ्ने बित्तिकै आमा औ बीडाको मुख सम्झेर निम्नलिखित ठेगानामा तुरुन्तै आउनुहोला औ तारद्वारा त्यो कुरा जनाउनुहोला क्षमा याचना छ माया ठेगाना एक सय सर्कुलर रोड पिओ एन्टाली कलकत्ता सूचना पढेर मनको हृदय कृतज्ञताले पूर्ण भयो मायाको विनय र सौहार्द्रले त्यो मुग्ध भयो आज शुक्रबार पर्सि आइतबार कर्णेल कन्या एन आउने त्यसपछि कुरा पक्का गर्दा वर बन्दोबस्त आदि गर्दा महिना दिन लाग्ला यसैबीचमा अखबारहरूमा प्रकाशित सूचना अवश्य शेखरको दृष्टिमा पर्ला शेखर अखबार नपढि सक्दैन एउटा उता न एउटा अखबारको सूचना निश्चय त्यसले पढला औ पढेपछि त्यसको छुब्द हृदय शान्त होला आमाको माया औ बिणाको पवित्र प्रेमले अवश्य त्यसलाई घर फर्काउला मोहनको मुख आशा र आनन्दले उद्दिप्त भएको थियो कल्पनाका सुख सपनामा त्यो विभोर थियो सहसा टेलिफोन घण्टीले मोहनको ध्यानभङ्ग गर्यो <laughs> <laughs> के भन्यो तिमी माया माया मेडिकल कलेज अस्पतालबाट श्रेखर शेखर मर्माहात भएको छ म आएँ कसैलाई केही नभने मोहन घरबाट बाहिर निस्क्यो एउटा ट्याक्सी लिएर सरासर मेडिकल कलेज पुग्यो दक्षिणपट्टिको मूल ढोकामा मोहन र मायाको भेट भयो माया ढोकाको दाहिनेपट्टि अडेश लागेर उभिएकी थिए त्यसको मुख विवर्ण भएको थियो औ शुष्क नेत्रले त्यो आकाशतिर हेरिरहेकी थिए मोहनले उद्य थाम्न नसकी मायाका दुवै बाहु समातेर स्वरले सोध्यो शेखर यहाँ कताबाट आइपुग्यो माया भन न शेखरलाई के भयो मायाले अति कातरस्वरले भने मोहन बाबु त्यहाँ वेटिङ रुम छ त्यहाँ गएर बसौँ अनि कुरा गरौँला मोहनले अधीर भएर भन्यो अह मत्स्यखरलाई एकचोटि नहरियो कतै जान्न मायाले बिस्तार भने मोहन बाबु धैर्य धारण गर्नुहोस् अहिले डाक्टरहरूले कसैलाई पनि भित्र पस्न दिने छैनन् त्यसबाहेक पुलिसका अनेक कर्मचारीहरू कोठा गरेर बसेका छन् हिँड्नुहोस् मसित अगन्त्या मोहन मायाले निर्देश गरेको कोठामा गएर एउटा बेन्चमा बस्यो माया पनि छेउैमा बसे मायाले विस्तार विस्तार भने आज म बिहानको क्लास शेष गरेर घर फर्कन लागम्बुलेन्सका दुईवटा मोटरले प्रचण्ड बेगमा अस्पतालको आँगनभित्र प्रवेश गरे दुवै मोटरमा चारजना सिपाही देख्दा म विस्मित भएँ दौग्रेर मोटरबाट बिरामी झिकेको हेर्न छेउमा गएँ अब पहिलो मोटरबाट तिनीहरूले एउटा मानिस सेके त्यसको जम्मै शरीर रगतै रगत, रगत, रगत भएको थियो मैले अलि अघि सरी त्यसको अनुहार हेरेँ शेखरको अनुहार चिनेर म मूर्छा परेछु निधारको पसिना पुस्दै मायाले भने चेता आएपछि आफूलाई डाक्टर र नर्सहरूले घेरेको देखेर किचित लज्जित भए त्यसपछि डाक्टर बसुले अरू सबैलाई कोठाबाट निकालेर मलाई सोधे के त्यो मानिस तेरो कोही पर्छ मैले तिमीहरू सोझाती हुन् अब सानैदेखिका बन्दु हुन् भन्ने परिचय दिएर एकचोटि तिनीसित भेट गर्ने अनुमति मागेँ डाक्टर बसुले प्रथम त अनुमति दिन अस्वीकार गरे तर पछि एक अवकाश दिए शेखरको काकीमुनि छुराएको घाउ छ भित्र मुटु कलेजो अथवा फोक्सो आदिमा आघात पर्यो कि परेन त्यो अहिले थाहा भएको छैन कसले अथवा किन यो दुष्कर्म गर्यो कसैलाई थाहा छैन पुलिस पाए अब पुलिसका मुखबाट अझै कसैले केही सुन्न पाएको छैन अर्को मोटरबाट एउटा मुसलमानलाई पनि झिकेका थिए तर त्यो बाटैमा मरेछ मोहनले केही भनेन मोहन निशब्द रहेर भुइँतिर एकहोर हेरिरह्यो माया पनि यति भनेर निस्तब्ध भएर बसिरहे प्रायः दस मिनट यसरी बितेपछि मोहनले बिस्तारै भन्यो माया एकचोटि सोधिएर न डाक्टरहरूले के ठहरएछन् माया सम्मति छुच्छक भावले काउको हल्लाएर केही नभनी शेखरलाई राखेको कोठातिर गए आधा घन्टापछि माया फर्किए मोहन हल् नचल भए त्यहीँ बसिरहेको थियो माया उसको अघि आरोप दिए मायाको मुखमा आचार आनन्दका झलकले विषादका छापलाई मेटिदिएको थियो मायाको मुखको भाव गरेर मोहनले त्यसका दुवै हात मात्र सोध्यो समाचार मायाले भने उत्तम घाउ पाकेन भने विशेष भए अरू केही पनि छैन ज्वरोको प्रचण्ड ताप छ ओ बिरामी अझै अचित छन् तर चिन्ताको कारण केही छैन मोहनले मनमाने इष्टदेवतालाई प्रणाम गर्यो त्यस दिन बेलुका चार बजे मायाको विशेष अनुरोध डाक्टर बसुले अस्वीकार गर्न नसकी दुई मिनटका निमित्त मैनादेवी बीणा मोहन परशुराम र ललित सिंहलाई अस्पतालमा बिरामी हेर्ने अनुमति दिए छोराको अवस्था देखेर मैनादेवी अस्पतालैमा मुर्छा परिन् ललित सिंहका आँखाबाट पनि आँसुका थोपा खसे बिणाले शेखरको अनुहारमा टुलोटुलु हेरिरहे त्यसका आँखाबाट एक थोपा आँसु पनि खसेन त्यसको मुखबाट एउटा शब्द पनि निस्केन त्यो महान आपत्ति त्यसलाई जडमुख बनाइदिएको थियो शेखरले एकचोटि अस्फुट स्वरमा भन्यो आमा राति प्राय आठ बजेको होला महिनादेवी अलि समेत भएर पलङमा बसेकी छन् स्वामी नजिकैमा बसेका छन् ओ परशुराम अविराम तमाखुको धुवा उडाउँदैछन् मोहन र माया बिरामी हेर्न अस्पताल गएका छन् नोकरले कोठामा प्रवेश गरेर ललित सिंहलाई भन्यो हजुर एकजना मधिषे एउटा स्वास्नी मान्छेसित तल आइरहेछ यो कार्ट कार्ड हजुरलाई दिनु भन्छ ललित सिंहले भिजिटिङ कार्डमा छापेको नाउँ पढेर भने जान है अहिले मालिकको फुर्सद छैन भन्थे कुन गुजराती व्यापारी दुःख दिन आइपुगेछ सेतेले लगत्तै फर्केर ढोकाबाट भन्यो हजुर मधिसेले ठुला हजुरका कुरा हजुरसित गर्छु भन्छ ललित उदेक मानेर तल अम्बा भाई देसाई र तिनकी पत्नी सुस्का मुख लिएर ढोकामा उभिरहेका थिए ललित सिंहले तिनलाई अफिस कोठामा लगेर बसाए अम्बा भाइले केही नभनी जेबबाट दुईवटा अखबार जिकेर ललित सिंहका अघि राखिदियो प्रथम अखबारमा ठूला ठूला अक्षरमा निम्नलिखित खबर छापिएको थियो शुक्रबार दैनिक भारत मित्र विशेषाङ्क चार बजे हावडामा एघार बजे दिउँसो लोमहर्षण काण्ड नारीहरूको विभत्स दृश्य नेपाली युवकमाथि गुण्डाहरूको आक्रमण आज दिउँसो हावडा पुलको छेउमा औ बडा बजारको मुखैमा अत्यन्त लोमहर्षण दृश्य देखियो हाम्रा विशेष प्रतिनिधिले घटनास्थलमा गई सोधपुछ गर्दा यस्तो आशयको वृत्तान्त थाहा पाइयो आज प्रायः 11 बजे बिहान एउटा ट्याक्सी बडा बजार र स्ट्यान्ड रोडको जङ्क्सन लिएर आएर एक्कासी थामियो ट्याक्सीको ड्राइभरले छेउमा बसेको युवकमाथि आक्रमण गर्यो अब एकजना अज्ञात मुसलमानले युवकलाई छुरा हान्यो यु। अर्को ट्याक्सीबाट एउटा सिखले प्रथम ट्याक्सीमा बसेकी एउटी अज्ञात युवतीलाई लिएर भाग्यो मुसलमान गुण्डा पनि युवकको छुराले आहत पायो अहिले दुवै आतताई र नेपाली युवक अस्पतालमा छन् ड्राइभर पुलिसको हाजतमा छ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 आजको लोमहर्षण पासबिक नारी हरणको घटनामा अज्ञात आतताईहरूका हातबाट आहत हुने नेपाली युवकको नाउ पत्ता लगाएका छन् युवको नाउँ श्री इन्द्रशेखर खड्का उमेर प्राय तेइस वर्ष कलकत्ता युनिभर्सिटीका ती बीए हुन् अपरिता युवतीको के पर्छ त्यो पुलिसले अनुसन्धान गरेर जानिसकेका छन् तर विशेष कारणले अहिले पुलिस त्यो कुरा जाहेर गर्न राजी छैनन् युवक अझै अचेत छन् औ भएको कुनै कारण छैन ललित दुवै पत्र पढेर देशैपट्टि दृष्टि फर्काए देशईले शेखरसित परिचय भएका दिनदेखि आजसम्मका समस्त कुरा ललित सिंहलाई भनी सुनाए आज बेलुका यो पत्र पढेर म त अभाग पाएँ मेरी गृहिणी आत्ति र प्रायः अचेत भइसकेकी छिन् हामी दुई सरासर अस्पताल गयौं त्यहाँबाट डाक्टर बसुका सौजन्यले तपाईँहरूको नाउँ र ठेगाना प्राप्त भयो देशईका आँखा सजल भयो अरू देशई पत्नी त धुरुधुर रुन लागेन् ललित सिंहले ती दुईलाई गृहिणी बीणा र परशुरामसित परिचय गराइदिए नौ बजी राति मोहन र माया अस्पतालबाट फर्के देशई र तिनकी पत्नीलाई देखेर ती दुई छक्क परे परश्रामले सबै कुरा मोहन र मायालाई भनी सुनाए तीन दिन पी शेखर को चेतना फर्कियो, माया मोहन र डाक्टर बसु कोठा में बस शेखर ने विस्मित नेत्र ने एकचोटि चार हे और झन विस्मित भर आप शरीर आपूल वस्त्र परीक्षा कराक्टर बसुले मोहनला संकेत करे मोहन शेखर को अगिल उभ विस्मय विस्फरित नेत्र ने ते मोहनला हे शेखर को फेरी एक चेतना हरा बेलुका महिनादेवी ललित सिंह परशुराम मोहन देसाई रिनकी पत्नी डाक्टर ने बिरामी हेने अनुमति दिए बिणा अघि नै मायासित अस्पताल पुगिसके थिए महिनादेवीले हर्ष र विषादको आँसु चुहाउँदै धेरै दिनदेखि हराएको छोरालाई सम्खरले सानो बालक चाहिँ रोएर आमाको छातीमा एकछिन टाउको लुकायो एकछिनपछि शेखरले सोध्यो आमा विजया खोइ नि मोहनले अघि सरेर भन्यो हामी पनि त्यही सोध्न पुलिस कहाँ गयौँ तर पुलिस केही भन्न मान्दैन अखबारमा तिमीसित एउटा युवती थिए अब त्यसलाई गुण्डाहरूले बलजप्ती भगाए भन्ने खबर प्रकाश भएको छ कि त्यही युवतीको नाम विजय हो शेखरले विजयाको कथा छोटकरीमा भनी सुनायो साता दिनपछि शेखर स्वस्थ ता भयो डाक्टरहरूले अन्त्यमा बिरामीलाई घरलाई जाने अनुमति दिए विजयलाई लिएर गुन्डाहरू खिदिरपुरतिर बागे खिदिरपुरको रोडमा मुसलमान गुण्डाहरूको एउटा बस्ती छ गुन्डाहरूले त्यही बस्तीमा विजयलाई लगे ट्याक्सीबाट उत्रने बेलामा सिख कुण्डले तीक्ष् छुरा देखाएर विजयालाई भन्यो खबरदार कराइस् भने मर्लिस। एउटा दुई तले माटाको घरमा लगेर उत्तरपट्टिको एउटा कोठामा दुष्टहरूले विजयालाई हुले औ बाहिरबाट ताल चलाएको शब्द विजयाले सोरी कोठामा माटाको गाग्रोमा पानी थियो औ एउटा काठको खाट एउटा कुनामा थियो झ्याल भन्ने पदार्थ यो कोठामा केही पनि थिएन दक्षिणपट्टिको भित्तामा छाना एउटा निकै ठुलो पवाल थियो त्यही पालबाट अलिअलि हावा र सूर्यरश्मीको प्रवेश हुन्थ्यो यसकाल कोठारीमा बसेर विजया अज्ञात भविष्यको प्रतीक्षा गर्न लागि यसरी कति घण्टा बितेपछि बाहिर मानिसहरूको पद ध्वनि तथा कलाको आवाज सुनेर विजया सन्तास्त भएर पिए बाहिर ढोकामा कसैले बलियो प्रहार गर्यो विजया छक्क परी लगातार आघात खप्न नसकी ढोका दुई दो फ्याक भयो कोठा पुलिसका कर्मचारीहरूले भरियो विजयलाई एउटा पुलिसका कर्मचारीले भने आज गुण्डाहरूले ट्याक्सीबाट बगाइएकी नारी तिमी नै हो औ प्रश्नको अपेक्षा नगरी तिनले एउटा सिपाहीलाई सङ्केत गरे शेखर र विजयालाई प्रतारणा गर्ने सिख ड्राइभर कोठामा ल्याइयो यो ड्राइभर घटनास्थलमा पक्राउ परेको थियो विजयालाई गुण्डाहरूले यहाँ ल्याएको कुरा पुलिसलाई यसै ड्राइभरबाट अवगत भएको थियो पुलिस अफिसरले सोधे गोविन्द सिंह के ती स्वास्नी मानिस यी नै हुन् गोविन्द सिंहले संक्षेपमा भने जिउ त्यसपछि अरू पुलिसका कर्मचारीहरू त्यहाँ भेला भए ती दुई मुसलमान ड्राइभर र सिख पनि पक्राउ परेर बाँधिए पुलिसको एउटा कर्मचारीले विजयालाई आफ्नो मोटरमा हालेर सहरको एउटा अबला आश्रम लगेर राखिदिए दस दिनपछि पुलिसका तीनै कर्मचारीले विजयालाई श्याम बजारमा ललित सिंहको डेरामा पुर्याइदिए मैनादेवी र बीणाको अपरिमित यत्न र अक्लान्त स्याहारले सखरले छिट्टै आरोग्य लाभ गर्यो महिना दिनपछि स्वामी पुत्र औ मोहनसित मैनादेवी दार्जीलिङ फर्किन् विजयाको भविष्य पनि यही परिवारसित काँसी नभयो बिनाकी बड़ी फुपु, विजयाको आचार निष्ठा देखेर खुबै प्रसन्न थिइन् विजयालाई साथमा लिएर घर फर्कने सुयोग पाउँदा तिनीलाई अस्सी महर्ष लाग्यो स्यालदह स्टेसनमा बसनेत र माया तिनीहरूलाई विदा गर्न गए प्रथम घन्टी लाग्यो ट्रेन छुट्न अब पाँचै मिनट छ माया र बस्नेत सबैसित बिदाबारी भई प्लेटफर्ममा ओर्ली स्वसा शेखर पनि डब्बाबाट ओर्ल्यो हौसले वृद्ध बस्नेत उभिएको ठाउँमा आएर बस्नेतका गोडा दुई हातले स्पर्श गरेर भन्यो तपाईँ मेरा प्रणम्य हुनुहुन्छ मेरा अपराध त्रुटि तपाईँले क्षमा गर्नुहुनेछ यति भनेर त्यसले मायापट्टि हेऱ्यो त्यसका आँखा अश्रुपूर्ण भएका थिए तिनमा विषाद थियो औ अनुताप शेखरले धीर कण्ठले भन्यो माया ईश्वरले तिमीलाई सुखी शेखरको गला रुद्ध भयो रेलको द्वितीय घन्टी लाग्यो मायालाई नमस्कार गरेर शेखर द्रुत गतिले डेब्बाभित्र पस्यो मोहन र बिणा दुवै डिब्बामा बसेर यो दृश्य हेरिरहेका थिए दार्जीलिङ फर्केको साता दिनपछि मोहन कोठामा बसेर एउटा पुस्तक पढ्ने वृथा चेष्टा गरिरहेको थियो मन मान्दैन चञ्चल भएर कहाँ कहाँ विचरण गरिहड्छ कहिले बनारस कहिले कलकत्ता कहिले कता कहीँ ठेकान छैन अतीतका घटनाहरू एक एक गरी आँखाका सा। सामने सजीव भए नाच्छन् बनारसको घाटमा चन्द्रग्रहण शङ्खर र घण्टाको ध्वनि विश्वेश्वरका मन्दिरमा आरती रातो सारी लागेको युवती मृगडिका जस्तो सन्तस्त नेत्र अम्लान अनुहारमा कौतुक र हाँसो पिठोभरि छरपुष्ट भएको कालो केस राशि त्यो दृश्य फेरि मेटिन्छ हो अर्कै दृश्य देखिन्छ कालीघाटको मन्दिर अभिमानीने किशोरी नासिका कुञ्जित पारेर ओठ फुलायकी, अभिमान र गर्व सहसा कसैको पद ध्वनि नजिकैको सुनेर मोहन त्यो दिवा स्वप्नुबाट भ्यउसियो शेखरले मोहनलाई ध्यानपूर्वक हेर्दै सोध्यो मोहन कलकत्ताबाट फर्केदेखि तिम्रो अनुहार सधैँ मलिन्छ किन हो मोहन निरुत्तर रह शेखरले प्रसङ्ग फेरि भन्यो मोहन एउटा कुरा सोध्छु भनल लौ कि बिणा जस्तै बौलाही स्त्री संसारमा अर्को कुन हुन सम्भव होला मोहनले अलिक विस्मित पाएर सोध्यो किन शेखरले एउटा पत्र पाकेटबाट झिकेर मोहनलाई दिएर भन्यो किन किनको उत्तरासमा पाउँछौ न कि उत्सुक मोहनले पत्र पढ्यो एक सय साठी रोड कलकत्ता प्रिय बहिनी तिम्रो पत्र पढेर म एकछिन हाँसेँ अनि हाँसिसक्ने बित्तिकै मैले लेखानी समाएँ एकछिन पनि अवेर गर्न सकिनँ तिमीले मेरा निमित्त शेखर दाजुलाई प्रेम गर्न छोड्छु भने लेखेकी रहेछौ शेखर दाजुले अझै मलाई नै माया गर्छन् भनेर बिना, वीणा मभन्दा तिमी वर्ष दिनले कान्छी छेऊ यो पनि म नियतिकै इच्छा मान्छु तिमीभन्दा उमेरमा जेठी हुनाले बहिनीलाई अर्थी दिने आएको मलाई छ अतैव मेरा दुईवटा कुरा आज तिमीले सुन्नुपर्छ प्रथमतः तिमीलाई त्यो कुरा जो मैले कलकत्तामा बारम्बार भने बार थिएँ फेरि दोहोऱ्याउँछु शेखर दाजु मेरा निमित्त एउटा रितो सपनाबाहेक अरू थोक केही हुनुहुन्न रृत्ता सपनाको मोल त तिमीलाई थाहै छ अब अर्को कुरा शेखर दाजु मेरो अनुरोधले घर फर्काउनु भएको होइन उहाँ घर फर्किनुभयो तिम्रो माया र आमाको मुख सम्झेर यो कुरा मैलेभन्दा बढ्दा तिमीले जानेकी छौ तर जानी बुझी अबुझ हुन खोज्छौ हुन पनि तिमीलाई दोष के दिने स्त्रीहरूको स्वभावै यस्तो हुन्छ दुर्लभ पदार्थ पाउनलाई ती समेत अर्पण गरिदिन्छन् तर उही पदार्थ अघिल्तिर आएर उभिदिँदा दुविधा गर्न थाल्छन् मिथ्या अभिमान र भ्रममा भविष्यको सुख र शान्ति नाश पार्छन् मेरी बौराही बहिनी तिमी शेखर दाजुका निम्ति जन्मेज्ञ आराध्य देवतालाई बल्ल भेट्टाएकी छौ अब देवतालाई विलम्ब नगरी हृदय मन्दिरमा स्थापना गर नारीको जीवनमा यस्तो मौका एकचोटि मात्र आउँछ यसर्थ दिदीको अर्थी मन लागेर सुन तिमी चिरञ्जीवी भए सौभाग्यवती भए यही दिदीको आन्तरिक आशीर्वाद छ तिम्रो भलो चाहने दिदी पुनश हामी अर्को साता सिलाङ जानेछौ सा। दिदी पत्र पाठ गरेर मोहनले दीर्घनिश्वास तानेर शेखरको मुखमा जिज्ञा सुनेत्र लिर्यो शेखरले भन्यो आज बिहानमा पढ्ने कोठामा एउटा पत्रिका लिन भनी पस्ता त्यहाँ बिणालाई भेट्टाएँ बिडा मलाई देखाएर साह्रै अप्रभित भएर मुन्टो लुकार भाग्न खोजी बाटो छेकेर मैले बिणालाई त्यसरी मुख लुकाएर भागेको कारण सोधेँ बिडाले केही भनेन मेरो टेबलपट्टि आउनलाई निर्देश गरेर अब मुसोको हाँसेर बिणा त्यहाँबाट भागी टेबलमा यही पत्र थियो मोहनका आँखा आमोदले दिप्ती भए हाँसेर मोहनले भन्यो आहा कति चाखलाग्दो प्रणय नाट्य शेखरले मोहनको कुममा धाप मार्दै भन्यो तर त्यसभन्दा पनि चाखलाग्दो त यो पो छ तिमीले अहिले पढेको पत्रको पछिल्लोतिर हेर त मोहनले पत्र पल्टारे पढ्यो साना साना सुन्दर परिष्कृत अक्षरमा लेखेको थियो आराधी देवता कि माया दिदीका कुरा साँचा हुन् साँच्चै तपाईँ माया दिदी, दिदी जस्तै रुब्बती गुणी औ शिक्षिता रमणीलाई प्रेम नगरेर म जस्ती अकिन्छलाई माया गर्नुहुन्छ औ अर्को कुरो मोहन दाजु साँच्चै वैराग्य हुनुहुन्छ कि अन्ध हो तपाईँले न माया दिदी तिनलाई प्रेम गर्छिन् भक्ति गर्छिन् विजय औ बुढी फुपू समेतलाई यो कुरा थाहा छ मोहन दाजुसित रिसाई दिदी सिलाङ भाग्न छन् मोहन दाजु पनि त माया दिदीकै मायामा डुब्नु भएको छ फेरि उहाँले के हेरिरहनु भएको पढिसकेर मोहनले भन्यो शेखर के यो कुरा सम्भव छ शेखरले कौतुकपूर्ण दृष्टिले मोहनलाई हेर्दै भन्यो कसरी भनौँ मोहन तिमी जान औ जानोस् वृणा म बिचरा लाटो सुदो मान्छे तिमीहरूका यस्ता गहिरा रसिला काव्यका कुराहरू मोहनले टेबलबाट टिपेर हानेको पुस्तकको आघात खाएर शेखरको वाक्यधारा त्यहीँ शेष भयो कार्यक्रम <स्थित्यास्था> श्रोती सम्वेक तप अ उजालो नाइन्टी नेटवर्क काठमंड इलाम एफएम रेडियो ताप्लेजुंग झापा को एफएम मेचिट्योन्स रीर्ता एफएम धरान को विजयपुर एफएम भोजपुर को रेडियो चोमलुंग एफएम सिंधुली को रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सर्राही को रेडियो एकता रौतहट को नुनथर एफएम रामेप को रेडियो तीनलाल खोटांग को हले एफएम दोलखा जिरी रेडियो हिमाली नुआकोट एफएम मकवानपुर को एफएम र प्रतिध्वनी एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी और रेडियो चितौन में सुनी रही फलेवास को रेडियो पर्वत रूकूम रेडियो सीस्ने पाल्पा श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौरी रेडियो भानुभक्त तनहो को रेडियो ढोर बाराही बागुंग रेडियो सारथी एफएम और गलकोट एफएम में श्रुति संवेग सु रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवल को तीन आओ एफएम और बुटबल एफएम गुलमी को रेडियो रेसुंगा कपिल को रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हम्रो पाइला दैलेख को एफएम कैलाली टीकापुर रोलरिया को फूलबारी एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी रुलबुले एफएम जुमला को रेडियो कर्णाली हुमला को रेडियो कैलाश र कालीकोट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण करुति संवेक में हामी आज रूपनारायण सिंह उपन्यास भ्रमण को अंतिम श्रृंखला वाचन सुनी रह अब यसको बाँकी अंश वाचन सुनौ दार्जीलिङ फर्केको साता दिनपछि मोहन कोठामा बसेर एउटा पुस्तक पढ्ने वृथा चेष्टा गरिरहेको छ मन मान्दैन चञ्चल भएर कहाँ कहाँ विचरण गरिड्छ कहिले बनारस कहिले कलकत्ता कहिले कता केही ठेगान छैन अतीतका घटनाहरू एक एक गरी आँखाको सामने सजीव भइ नाच्छन् बनारसको घाटमा चन्द्रग्रहण शङ्कर र घण्टाको ध्वनि विश्वेश्वरका मन्दिरमा आरती रातो सारीलायकी एउटै युवती ड्रिगिडिका जस्तो सन्तस्त नेत्र अम्लान अनुहारमा कौतुक र हाँसो फिट्यौँभरि छरपुष्ट भएको कालो केस रासी, त्यो दृश्य फेरि मेटिन्छ औ अर्कै दृश्य देखिन्छ कालीघाटको मन्दिर अभिमानिने किशोरी नासिका कुञ्चित पारेर ओठफुलाएकी अभिमान र गर्व सहसा कसैको पद ध्वनि नजिकैमा सुनेर मोहन त्यो दिवा स्वप्नबाट लिउज्यो शेखरले मोहनलाई ध्यानपूर्वक हेर्दै सोध्यो मोहन कलकत्ताबाट फर्केदेखि तिम्रो अनुहार सधैँ मलिन देखिन्छ किन हो मोहन निरुत्तर रह्यो शेखरले प्रसङ्ग फेरेर भन्यो मोहन एउटा कुरा सोध्छु भनलौ कि बीणारस ती स्त्री संसारमा अर्को हुन सम्भव होला मोहनले अलिक विस्मित भएर सोध्यो किन शेखरले एउटा पत्र प्याकेटबाट झिकेर मोहनलाई दिएर भन्यो किनको उत्तर यसमा पाउँछौ निकै उत्सुक भएर मोहनले पत्र पढ्यो एक सय लोवर सर्कुलर रोड कलकत्ता प्रिय बहिनी तिम्रो पत्र पढेर म एकछिन हाँसेँ अनि हाँसिसक्ने बित्तिकै मैले लेखनी समाएँ एकछिन पनि अवेर गर्न सकिनँ तिमीले मेरा निमित्त शेखर दाजुलाई प्रेम गर्नु छोड्छु भन्ने लेखेकी ले रहेछौ शेखर दाजुले अझै मलाई नै माया गर्छन् भनेर बिडा मभन्दा तिमी वर्ष कान्छी छेउ यो पनि म नियतिकै इच्छा मान्छु तिमीभन्दा उमेरमा जेठी हुनाले बहिनीलाई अर्थी दिने हक मलाई छ नतैव मेरा दुईवटा कुरा आज तिमीले सुन्नुपर्छ बहिनी प्रथम त तिमीलाई त्यो कुरा जो मैले कलकत्तामा बारम्बार भनेको थिएँ फेरि दुवार आउँछु शेखर दाजु मेरो निमित्त अब एउटा रित्त सपना बाहेक अरू थोक केही हुनुहुन्न रित्त सपनाको मोल त तिमीलाई थाहै छ अब अर्को कुरा शेखर दाजु मेरो अनुरोध घर फर्किनु भएको होइन उहाँ घर फर्किनु भयो तिम्रो माया र आमाको मुख सम्झेर यो कुरा मैले भन्दा बढ्ता तिमीले जानेकी छौ तर जानी बुझी अबुझ हुन खोज्छौ हुन त तिमीलाई दोष के दिने स्त्रीहरूको स्वभावै यस्तो हुन्छ दुर्लभ पदार्थ पाउनलाई ती प्राणसमेत अर्पण गरिदिन्छन् तर उही पदार्थ अघिल्तिर आएर उभिदिँदा दुविधा गर्न थाल्छन् मिथ्या अभिमान र भ्रममा भविष्यको सुख र शान्ति नाश पार्छन् मेरी बहुलाही बहिनी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 पत्र पाठ गरेर मोहनले दीर्घनि श्वास तानेर शेखरको मुखमा जिज्ञासु नेत्र हेऱ्यो शेखरले भन्यो आज बिहान म पढ्ने कोठामा एउटा पत्रिका लिन भने बस्दा त्यहाँ बिणालाई भेट्टाएँ बिडा मलाई देखेर साह्रै अप्रविति भएर मुन्टु भाग्न खोजी बाटो छेकेर मैले बिडालाई त्यसरी मुख भागेको कारण सोधेँ बिडाले केही भनिन मेरो टेबलपट्टि औँलाले निर्देश गरेर अब मुसुकको हाँसेर बिणा त्यहाँबाट भागी टेबलमा यही पत्र थियो मोहनको आँखा आमोदले दीप्त भए हाँसेर मोहनले भन्यो आहा कति चाख लाग्दो प्रणय नाटे नारे, नारे। नारे। जन्म न भूले, मिले शेखरले मोहनको कुहमा थाप मार्दै भयो तर त्यसभन्दा पनि चाकलाग्दो त यो पो छ तिमीले अहिले पढेको पत्रको पछितिर हेर त मोहनले पत्र, पत्र पल्टाएर पढ्यो साना साना सुन्दर परिष्कृत अक्षरमा लेखिएको थियो आराध देवता कि माया दिदीको कुरा साँचा हो साँच्चै तपाईँ माया दिदी दिद्या जस्तै रूपवती गुढी औ शिक्षिता रमणीलाई प्रेम नगरेर म जस्ती अकिञ्चनलाई माया गर्नुहुन्छ अर्को कुरो मोहन दाजु साँच्चै वैरागी हुनुहुन्छ कि अन्ध हो तपाईँले न माया दिदी तिनलाई प्रेम गर्छिन् भक्ति गर्छिन्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 भोलपल्ट जा मोहन कलकत्ताग होटल में गर स्न आहार करी दस बजे बिहान मोहन बस््रतर का डेरा में दलान में रामे कुचो लाद मोहनला देखकर रा, रामे का मुख प्रफुल्ल भाई दुई हात उचालेर प्रणाम गर्दै रामेले भन्यो आज बिहानै एक्का चाहिँ हजुरको कहाँबाट सवारी भयो मोहनले छोटकारीमा भन्यो दार्जिलिङबाट एकछिन इतस्त गरेर मोहनले सोध्यो मालिक घरै हुनुहुन्छ रामेले भन्यो बाहिर बस्ने कोठामा सवारी होस् न हजुर मोहन अग्रसर भयो रामेपछि पछि कुरा गर्दै गयो मालिक अहिले बाहिर पाल्नुभयो तर ठुलो मैया पल्लोको ठाउँमा हुनुहुन्छ पर्सि सिलाङ जाने यति भनेर रा, रामेल एकचोटि चारपट्टि हेरेर बिस्तारै भन्यो होइन हजुरहरू दार्जिलिङ सवारी भएका दिनदेखि ठुली मैयाको मनमा रत्ति चयन छैन मालिकसित पनि उस्तो बोल्नुहुन्न मालिकको इच्छा यो गर्मीमा दार्जिलिङ जाने थियो तर ठुली मैया ठामै मान्नुहुन्न सिलाङ जाने पक्का भयो ठुली भनेका कुरा मालिक भित्रबाट मायाको स्वर आयो रामे ए रामे हजुर आएँ भन्दै रामे कोठाबाट निस्कन लागिरहेको थियो डोकामा माया देखा परे तपाईँ मोहन बाबु मायाले कम्पित स्वरमा भने आनन्द आश्चर्य र आवेगले मायाको अनुहार आरक्त भयो बस्नुहोस् न कहिले दार्जिलिङबाट फर्काउनु भयो बस्नुहोस् मोहन बाबु कि त्यसरी पक्क परेर पर हेरिरहनु भएको बाद छिट्टै फर्काउनुहुन्छ मोहन केही नभनी एउटा कौशमा बस्यो शर्बत लेकर रा आमे पंका खोली दे कह उ एक पर्खनस है मोहन बाबू ये मैं मया मोहन लहीं छोड़कर भित्र गए कि मयास साक्षात् करल और उदाह मया को हृदय त्यां अभिमान रृत्रिम भाव को गंध नहीं छेन कति सुंदर कति मनमोहक मया को अन्हार हृदय आनंद प्लावित भांच मिनट पी मया फिर देखा पे काम गर्दा लाएकी मैलो सारी फेरेर एउटा हरियो रङको सारी लायकी आत्मा हातमा शर्बतको ग्लास अनुहार मधुर हास्यले उद्भाषित चटुल दृष्टिमा मनोहर चञ्चलता टेबलमा मोहनको अघिल्तिर शरबत राखेर रा माया नजिकैको एउटा कौचमा बसी एउटा पुस्तकको पत्र मायाले प्रश्न गरे मोहन बाबु तपाईँ फेरि के भनेर कलकत्ता द गर्नु भयो अँ मोहनले इज्सत हाँसेर भन्यो के भनेर तपाईँलाई कारण के बताऊ अब तर के आजकल मान्छेहरू कलकत्ता आउँदैनन् र मायाले झट्ट उत्तर दिए आउँछन् किन आउँदैनन् तर सबै आउँछन् काममा कुनै प्रयोजनले मोहनले भन्यो म पनि आएँ काममा कुनै प्रयोजनले मात्र होइन विशेष प्रयोजनले मायाले पुरुक्क मोहनको मुखमा हेरे मोहन र मायाका आँखा जोधी कति दिनदेखि लुकाइराखेको रहस्य आज सहजै प्रकाश भयो एउटा हातले बिस्तारै मायाको हातसम्म आएर मोहनले अर्को हातले पाकेटबाट एउटा पत्र झिकेर मायाको अघितिर राखिदियो उही पत्र जो शेखरले दार्जिलिङमा मोहनलाई पढ्न दिएको थियो मायाले बीणालाई लेखेको अब त्यसको पिठेउमा बिणाले टिप्पणी गरेको मोहनले हाँसेर भन्यो माया बीणाले ठिक भने म अन्धो म मुख म बधीर आज म कसरी बताउँ माया मेरो मनको कुरा बनारसदेखि मेरो मनमा तिमीले चिरन्तन बास गरेकी छौ मायाले मोहनको हातबाट आफ्नो हात झिकेर कम्पित स्वरमा भने तर मोहन म पापिनी मेरा अतीतका पाप तिनले तिनको सम्झनाले आज मेरो मन छियाछि भइरहेको छ मतिम्रो प्रेम औ आदरको योग्य छैन माया हत्केराले मुख छोपेर रुन थाले मोहनले मायाको हातमुखबाट सारिदिएर मायाको टाउको आफ्नो छातीमा राखेर उसको आँसु पुचिदिँदै गदगत स्वरमा भन्यो माया यो के कुरा गरेको मेणालाई त बौलाइ भनी पत्रामा ठट्टा गरेकी छ आफै नि त स्वास्नी मानिसको स्वभावै यस्तो हुन्छ होइन मायाले अश्रुपूर्ण दुईवटा नेत्र मोहनका मुखपट्टि फर्काए पानी परेका बेला घाम लागे जाए मायाको अश्रुसिक्त अनुहार हाँसोले उद्दिप्त भयो संसारको सारा सौन्दर्यको ढोकुटी मोहनले मायाको मुखमा देख्यो अब देखेर मोहनको शरीरमा रोमाञ्च भयो मोहनले बिस्तारै मायाका का कानमा भन्यो मेरी माया मेरो जीवन के मायाले मृत्युकण्ठले सोधी मोहन मलाई कलकत्तामा छोडेर फेरि कहिले दार्जिलिङ जाने दृढ आलिङ्गनमा बाँधेर मोहनले भन्यो अबदेखि कहिले म तिमीलाई छोडदिनँ ल शेखर र वीणाको बिहे भएको पन्ध्र दिन भइसक्यो बिहमा देसाई र तिमकी पत्नी पनि आएका थिए बिहेका दिन देसाईले शेखरलाई अभिनन्दन गर्दै भने शेखर बाबु म तिम्रो गुण कहिले विश्वमै छैन आज मेरो कृतज्ञताको परिचय स्वरूप एउटा सामान्य दान तिमीले ग्रहण गर्नुपर्छ शेखरले भन्यो देशईजी तपाईँका औदार्यले म सुखी पाएँ तपाईँले दान स्वरूप एउटा नि पाठशाला दार्जिलिङमा स्थापना गरिदिए म अत्यन्त बधित हुने थिएँ बिहेका उपलक्ष्यमा यस्तो अमूल्य दान पाएँ म मात्र होइन वीणा पनि सन्तुष्ट हुने थिएँ देसाईले भन्यो शेखर बाबु तिमी धन्य बिएका दिन पनि तिम्रो मन समाजका दिनदुखीमाथि नै छ तर यो निशुल्क पाठशालामा के सिकाउने शेखरले भन्यो यसमा समाजका टुहरा टुहरी केटाकेटीलाई पढ्ने मात्र होइन ना। नाना प्रकारका गृहशिल्प पनि सिकाउने देशइले भने हुन्छ लौ म दुई हजार दिने भएँ आज शेखरको हर्ष सिम छ देशइजीको दानले एउटा पाठशाला स्थापित भयो शेखरले केटाहरूका शिक्षाको भार आफै लिएर बीणालाई केटीहरूको विभाग सुम्पिदियो दिनभरिको परिश्रमले थाकेर राति शेखर शयनकक्षमा बस्यो बीणा एकान्त मनले एउटा तस्विर हेर्न तन्मय भए शेखर छेउमा आएर उभियो तस्बिरमा टाइगर हिलको सूर्यदयको दृश्य थियो शेखरले मृद्ध्वरमा भन्यो बिणा बीणाले जसँग भएर स्वामीको मुखमा स्वामीले करोड स्वरूप एक दिन यही टाइगर हिलमा हामी दुईको प्रेम प्रभात पाए थियो सम्झना छ तिमीलाई त्यस दिनको शुभदिनको प्रिय पत्नीले ठूला ठुला काला आँखाले एकचोटि पतिका आँखामा हेरे त्यसपछि परम तृप्ति औ विशेष आनन्दसहित आँखा चिम्लेर स्वामीको हात सुमसुमाउँदै पत्नीले भने यही दिनको स्मृतिले मलाई अनेक दुःख अनेक आपददेखि बचाएर हजुरकी दासी हुने शुभदिन देखायो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको अन्तिम श्रृङ्खलाको वाचन हो यसै वाचनसँगै अब आजलाई श्रुति सम्वेक कार्यक्रमबाट विदा लिने बेला भएको छ विदा हुनु हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई हवस् त अर्को साता अर्को कुनै गति लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लोजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बिदा जान्छौं शुभरात्री